नेपाल भारत 23 बुदेश बिच तिन बुधेस भावना संघको नयाँ नेतृत्वका लागि मतदानले यौन दासी बनाएको युवती राष्ट्र संघले सद्भावना दूत बनायो ती युवतीले मानवेखन विरुद्ध काम गर्ने <स्था> <स्था> र युरोप फुटबलमा इङ्लिस क्लब बिहान खबर नमस्कार र टमाण भइरहेको दिउँसो तीन बजेको छु सम्झौता भएको छ भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समक्ष नरेन्द्र मोदीको उपस्थितिमा तीन बुद्ध सम्झौता हस्ताक्षर भएको हो दुई देशबीच हुलाकी राजमार्गको उत्तर उन्नति र सुधारका लागि परामर्श सेवा उपलब्ध गराउने भूकम्पपछिको पुननिर्माणका लागि सहुलियतपूर्ण ऋण दिने र पुननिर्माणकै लागि पचहत्तर अर्ब रुपियाँ सहुलियत ऋण सहयोग दिने भएको छ दुई देशबीच पञ्चेश्वर गण्डक नहर थप सीमा नाका खुलाउने चर्चा भए पनि सम्झौता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान सबै पक्षको भावना समेटेर कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ प्रधानमन्त्री पुष्पकमल धालसँगै औपचारिक भेटवार्तापछि हरिद्वार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले संविधानले सबै पक्षको भावना समेट्ने विश्वास व्यक्त गर्नुभएको छ उहाँले भन्नुभयो म विश्वस्त छु कि नेपालको संविधानले सबै क्षेत्रको भावना समेटेर कार्यान्वयनमा जानेछ प्रधानमन्त्री दाहालकै समयमै यसका लागि पर्याप्त भन्ने विश्वास लिएको छु पत्रकार सम्मेलनमा मोदीले नेपालमा शान्ति स्थिरता र समृद्धिमा भारत सदैव सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच वान टू वान एक्लाएक्लै कुराकानी सकिएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी पुष्पकमल दाहालबीच राष्ट्रपति भवन हैदरावाद हाउसमा झण्डै 45 मिनेट एकला एकले भेटवार्ता भएको हो भेटमा नेपाल भारतको सम्बन्ध ठूला परियोजना निर्माणलाई गति दिनेबारे छलफल भएको छ कूटनीतिक वृत्तमा वान टू वान वार्तालाई निकै महत्त्वका साथ हेरिन्छ नेपाली कांग्रेसको भारतीय संस्था नेपाल महिला संघको जारी महाधिवेशन नयाँ कार्य समितिका चयन गर्न मतदान शुरू भएको छ बिहान एघार बजेबाट मतदान भएपछि प्राविधिक कारणले मतदान एक घण्टा ढिला गरी शुरू भएको हो मतदानका लागि अहिले मतदाताहरूको लाइन शुरू भएको छ राष्ट्रिय सभागृहमा शुरू भएको मतदातालाई सहजताका लागि पैतिस बुदको व्यवस्था गरिएको छ मतदाता नसकुञ्जेल मत प्रक्रिया जारी हुनेछ देशभरबाट आएका बाइस सय भन्दा बढी प्रतिनिधिले मताधिकारको प्रयोग गर्नेछन् महिला संघको नेतृत्वको दौड़मा मीना पाण्डे र उमा रेग्मी रहेका छन् मीना रामचन्द्र पौडेल पक्षधरकी हुन् भने संस्थापक पक्षबाट रेग्मी चुनावी मैदानमा छन् मतदान सकेपछि आजै मतगणना हुने बताएको छ घराइसी विवादका कारण एक वर्ष छोरीसहित सिराहाकी हिरा खनाल इनारमा हाम फाल्दा ज्यान गएको छ धनगढ़ी महीनगरपालिका बाह्र विष्णुपुरकी अठाइस वर्ष कि खनालले छोरी शाहलाई बोकेर बिहिबार बेलुका घर अगाडिको इनारमा हाम फालीकी थिइन् इनारमा एक वर्ष छोरीको ज्यान गयो भने आमा हिरा खनालको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख ीले बता श्रीमान धुव वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् गरैसी विवाद भने, भने पनि के विवाद भएको खुलिएको खुल्न सक खुल्न नसकेको प्रहरीले जनाएको छ बालिकाको सब पोस्टमार्टमका लागि लाने स्थित राजकुमार सारा उमा प्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ आमा हिराको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ बर्दियामा जंगली हात्तीले कुल्चिदा दुई दिनमा दुई दुईजनाको ज्यान गएको छ गैराती बर्दियाको सूर्यपटुवाचार डल्लाका 72 वर्ष पुरहा पुलाई जंगली हातीले कुल्चदा उनको ज्यान गएको छ आफन्तको घरबाट खाना खाएर घरतर्फ घर जाँदै गर्दा थारूलाई जंगली हातीले कुल्चेको थियो घाइते वृद्धलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुरले जाँदै गर्दा बाटोमै ज्यान गएको निकुञ्जले जनाएको छ त्यस्तै बिहिबार विद्यालयबाट साइकलमा घरतर्फ फर्कदै गरेका तेह्र वर्ष युवराज चौधरीको पनि हातीले कुल्चिँदा ज्यान गएको हो चौधरी सूर्य पटुवा एक पत्र बोझिएका हुन् दुईजनालाई कुल्चेको जंगली हात्तीलाई निकुञ्जको टोलीले गएर राति नै डाँड्याउने लठ्याउने सुई लगाएको छ लठ्याउने सुई लगाएको हात्तीलाई लगाए लगाए लगाए रेडियो कलर र कलर जडान गरी निगरानी गरिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो खबर देश अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आईएएसले लिक। कुनै बेला यौन दासी बनाएको एक इराकी युवतीलाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको छ शुक्रबार राष्ट्रसंघको इराकी युवती नादिया मुरादलाई मानव बेचबिखन विरुद्धको अभियानमा दूत नियुक्त गरेको हो राष्ट्रसंघले भनेको छ नादियाले हामीसँग मिलेर मानव बेचबिखन विरुद्ध काम गर्ने छिन् बारेमा मानिसलाई सचेत तुल्याउने छिन् नादियालाई सन् दुई हजार चौधमा आइएसले उनकै गाउँबाट अपहरण गरेर गरे लगेको थियो नादियाका अनुसार उनले उनको परिवारलाई उनकै सामु गोली हानी हत्या गरेपछि आइएसले उनलाई अपहरण गरेको हो आइएसले त्यसरी अपहरण गरेर लैजाने गरेको कैयौं युवती तथा महिलालाई यौनदासीका रूपमा प्रयोग गर्दै आएको छ उनलाई मुसुलको एउटा डा अड्डामा आइएसले राखेको थियो त्यहाँ तीन महिनासम्म आइएसका लडाकुहरूले आफूलाई पालै एक पाले पालो पटक पटक बलात्कार गरेको नादियाले बताइन् सहयोगले त्यहाँबाट भाग्न सफल भएकी नादियाको जर्मनीमा उपचार गरिएको थियो सन् दुई हजार पन्ध्रमा उनले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद बैठकमै आफ्नो पीड़ा सुनाएकी थिइन् उनले आइएसलाई तत्काल समाप्त पार्न आवश्यक कदम चालियोस् भनी राष्ट्रसङ्घ समक्ष माग समेत गरेकी थिइन् चिनको फुजियाङ प्रान्तमा आएको शक्तिशाली हुन्डरीका कारण आठ सय एकहत्तर वर्ष पुरानो काठको पुल भत्किएको छ पुल युङचुङ जिल्लामा थियो फुजियाङ प्रान्तमा अडचालिस मिटर प्रति सेकेन्डको बेगमा हुन्डरी चलेको थियो डुङ नाम गरेको पुललाई चिनिया सरकारले संरक्षण गरेर राखेको थियो सुङ वंशको पालामा सन एघार सय पै पैंतालिसमा पुलको निर्माण भएको थियो चिनिया समाचार एजेन्सी सिन्हाका अनुसार फुजियाङमा आएको हुण्डरीका कारण एकै एक एक समय बत्तीस लाख घरको बिजुली निभएको थियो बिहिबार आएको हुण्डरीका कारण अहिलेसम्म चौध लाख चालिस हजार घरको बिजुली निभएको अवस्था छ हुण्डरीमा एक व्यक्तिको निधन र एकाउन्न जना घाइते भएको बताएको छ तीव्र हावाका कारण सियामेन शहरको रूख ढलेको थियो झ्याल झ्यालका सबै सिसाहरू फुटेका छन् र पानीको आपूर्ति पनि क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लीगमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ गैराती भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई नेदरल्याण्डसँगको फ्रेन्ड नुडले नू, एक शून्यले हराएको थियो म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन होले गत शनिबार सम्पन्न इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीसँग पराजित टोलीको शुरूवाती एघार खेलाडीमा आठजना परिवर्तन गरी नयाँ टोलीलाई फेरिन्युट विरुद्ध मैदानमा उतारे पनि परिणाम आफ्नो पक्षमा ल्याउन सकेन उताको इङ्लिस क्लब साउथ ह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्ट प्रागलाई तीन ले हराउँदै युरोपा लिगमा विजय सुरुवात गरेको छ साउथ ह्याम्पटनका लागि चारली अस्टले दुई तथा राडिक बेजले एक गोल गरे युरोप लिग फुटबलका अन्य खेलमा अस्ट्रियाको यारपिट भिएना रुसको जेनेथिथ क्रिसको ओलम्पियाकोस बेल्जियमको एन्डर लेस्ट जर्मनीको सालका र स्पेनको भिया रियाल विजय भएका छन् तीन बजीको निटी खबर सकिएको नेपाल भारत बीच तिन विदेश सम्झौता सबैको भावना समिट र संविधान कार्यान्वयन हुने मोदीको विश्वास नेपाल महिला संघको नयाँ नेतृत्वका लागि मतदान सुरु आजै मतगणना हुने आइएसले यौन दासी बनाएको युवती राष्ट्रसंघले दूत बनायो ती युवतीले मानव बेचबिखन विरुद्ध काम गर्ने र युरोपा लिग फुटबलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित